भावना जागृति चेतना रस्तुति को एकल समिश्रणन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 किताब हुन्छ अनि अर्को कर्मकाण्ड वेद यस्तै पढ्नुपर्छ कस्तो सहतौते ताभ्यन्तमै ताभ्याम तेभ्यस्म ताभ्यन्तेभ्यस हो तेशमै तय हो कि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 कविता सृजना कर सकने बालकवि प्रशांतला हार्दिक धन्यवाद हाल सातौ कक्षा में संस्कृत पढ़ी रहता में रहकर अशुद्धि आपधार करते जाने बाबू प्रशांत उत्साह साथ ही जागृत करदुक अस्त लेखी तब स्कूल में तब साथ तिम ने तो राविता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 हरि ओ मा गाना नान्त्वा गणपति गु हवा महे प्रियाणान् प्रिय पति गवाहे निधि निधि पति गु हवा महे बसो म आह मजाने गर्भधमा जा श्री गर्भध तपाईँलाई यस्तो वाचन गरिरहँदाखेरि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 चितवन देव देव देव में देवघाट में तीन टाश्रमघाट कर् देवघाट एक वर्ष बस रितवन उरतपुर वर्ष बस अब तीर संस्कृत सिके बस संस्कृत को पठ चाह कक्षा में सिक्को छोड़ शुरू कक्षा शुरू आठ दुई वर्ष मत भिख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 से तो स्व मुहार निलगी को राखे प्राण समान प्रगमा रौ स्वय ईश्वर छाती बाट छरेर प्रेम गहिरो सेतो सफा कञ्चन सारा जीव रमाउछन् मुसु मुसु जीवन सार सुन्दर छिमी सरस चोखो झनै मान्दछु तिम्रा पाऊ परौ सदा सहजले गंगा तिमी पुज्दछु प्राणीको तनमाझ प्राण रूपमा बगौ सुरा,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 लाग्दैन घर त अब कुनै पूजाहरू परेको बेलामा जाने मात्रै हो कुनै कार्यक्रम हुँदाखेरि मात्रै जाने तपाईँलाई छोटो छोटो उत्तर दिन धेरै दे आउँछ है कविता बारेमा व्याख्या गर्नुहोस् भन्यो भने के गर्ने कसरी गर्नु अब त्यो कविताका ताले के भन्न खोजेको छ मुख्य भाव बुझेर त्यसलाई अझ बढी बनाएर लेख्ने त्यस्तै तपाईँको क्लासमा संस्कृत पढ्ने चाहिँ बाइसजना छन् हाम्रो क्लासमा भन्दा नि त्यहाँ छ सात आठ छ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 याद याद छैन अहिले अब फेरि सुनाउनु हुनुहुन्छ भने सुनाउँछु नि मेरो कविताको शीर्षीर्लक रहेको छ मेरो देश छन्द पञ्च चामर सधैँ सधैँ गुरसले मनै लुटे मनै लुटे कुहुहु कुहु, मिठे झनै लुटे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 चेतना रुति को एकल कविता सीधा कुरा प्रश्न विचार रेडियो भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता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 म सुब कहाँ हाँस्नु भयो मैले यसोभन्दा तपाईँलाई फेरि स्वागत छ धन्यवाद तपाईँलाई कविता तपाईँले पहिलो कविता कति वर्षको भन्दा लेख्नुभएको थियो सुबिन मैले 11 वर्षकोमा एघार वर्षकोमा भनेपछि दुई वर्ष मात्रै भयो लेख्न थालेको हजुर हो पहिलो नै छन्दमा लेख्नुभएको थियो कि अरू गद्यमा लेख्नु भएको थियो पहिला त छन्द जस्तै तर वाचन गर्ने चाहिँ छन्दमै तर लेख्न चाहिँ अक्षर नमिलाइकन त्यस्तै लेखेको थिएँ मैले ए हो र वाचन चाहिँ लय चाहिँ आयो मिलेन अनि पछि पछि प्रयास गर्दै जाँदा कसले मिलाउँदै जानुभयो त कसले मिलाइदिनु थाल्नु भयो उहाँ म देउघाट पढ्दाखेरि मनोज गुरुले हामीलाई संस्कृत भाषा पढाउनुहुन्थ्यो है मनोज भण्डारी अनि उहाँले पनि सिकाउनु भयो मलाई यसरी लेख्न पर्छ भनेर अनि गोविन्द गोपाल कतेउडाले हामीलाई नेपाली पढाउनुहुन्थ्यो उहाँले पनि सिकाउनु भयो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 आएका सबैको सुनि नाम चाहिँ कस कसको कौ थाहा छ त नाम चलेका कविहरू नाम चलेका कविहरू अब के भन्ने छन्दामा वाचन गरेकाहरू ओहो उहाँको त कस्तो राम्रो छ म त्यस्तै भन्न पाएँ जस्तो कसको जस्तो लाग्छ मलाई मनोज भण्डारीले भनेको मनोज भण्डारीले जसरी कविता भन्नुहुन्छ मलाई पनि त्यसरी नै कविता भन्न पाए हुन्थ्यो जस्तो लाग्छ उहाँको नक्कल गर्न आउँछ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 मेरो शुभकामना छ भनेर शुभकामना पनि लेखिदिनु भयो मेरो किताबको लागि अनि त्यही मौका पारेर हामी माधव घिमिरेको घर पनि गयौँ अनि माधव घिम्रेले के भन्नुभयो माधव घिमिरेले सुनाएको हो माधव घिमिरेलाई कविता हजुर सुनाउनु भयो तपाईँले बसेर हजुर के भन्नुभयो त्यसपछि राम्रोले लेख्दैछौ तिमी अहिले राम्रो लेख्दै गयो भने भोलि पर्सि ठुला ठुला कविहरू जस्तै भन्नेछौ भनेर भन्नुभयो त्यसरी भन्नुभयो तपाईँ जस्तै अर्को यस्तै गरी छन्दमा लेख्ने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 बालकवि भन्नाले अब कविता लेख्नेहरू त चितवन बस्दा त भेटियो धेरै नै तपाईँकै उमेरका कविहरू किताबहरू अब किताब निकालेका त कसैले निकाले पनि थिएनन् लेख्ने दाईहरू चाहिँ भेटियो म छ कक्षामा पढ्दाखेरि आठ नौमा पढ्ने दाईहरूले कविताले लेखिरहेको तपाईँको यो फुलबारी सङ्ग्रहभित्र चाहिँ के के छ कविता मात्रै हो जुन दिनमा कविता मात्रै हो सबै छन्दका हुन् कुनै झ्याउरे छन्दहरूका पनि छन् तब कविताहेकोर के मविता कविता हो. हो. कविता मन पविता अर्क सुना मेरे कविता को शीर्षक रखे आमा छंद अनुष्टुप आमा जन्म दी धेरे कष्ट बाबू ताते भनी खुशी ले मना आमाले नै धेर ज्ञाना दिनुभो प्रेमले भरी, त्यसैले साथमा वस्तु वर्षाई भक्तिको झरी आमाले दिनुभयो ज्ञान दिलबाटै सजाएर विवेक साथमा खुशी साथ नै वहाँ रमाएर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 यही यही धन्यवाद आयो छोटो है ही स्वर ग्य सकिया छोटोक सुबिन रिमल प्रशांत मात्र कवि प्रशांत भ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 भन्न त त्यस्तो सिरियस भएर चाहिँ भने होइन चेन्ज गर्न पऱ्यो भनेर फाटा फुटा भनिया छ गम्भीर भएरै भन्नु पऱ्यो हजुर ल यो अर्को कविता सुनाउनुहोस् त म नेपाल शीर्षकको उपजाति छन्दमा सुनाउँछु गुरासुन्तु सुस छु गुम्बा र मस्जिद सँगैमा बस्छु पार्टी र पौवा सबमा भरिन्छु माटो र ढुङ्गा छ यही पियारो हेर्दै मढुल्ले छुकुआ र धारो सौन्दर्यको खानी तिमी पुजारी नेपाल आफ्नै दिलमा थुपारी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 हे सदा किला कंठधारी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 त्यही बेलुका हामीले होमवर्क अनि फेसबुक मोबाइल चलाउने गरेको छ कि छैन ओहो यहाँ चाहिँ झुटो बोले जस्तो लाग्यो मलाई अहिले छैन भन्दा अलिकति यतापट्टिको ओठ यस्तो तन्केको थियो आँसेर होइन अब चलाउन पाइँदैन हामीले घरमा आउँदा त अनिन्तोल अनि यसो साथीहरूसँग कुराकानी हुन्छ फेसबुकमा तिम्रो कविता त कति राम्रो भन्छन् साथीहरूले कविताको सा, कुरै हुँदैन फिटिकै हुन्छ किन यो रेडियोको कुनामा ल्याएर राखिदिएर रा के के सोध्या हो के के सोध्या हो म कति मजाले खेल्थेँ रमाइलो गर्थेँ अरू साथीहरूसँग खालि कविताको कुरा गरेर छ जस्तो दिक्क पनि लागेका छैन अहिले कविताकै लागि भनेर आएपछि कस्तो लाग्ने कविताकै लागि भनेर आएपछि कस्तो दिक्का लाग्ने नि होइन मैले सोध्या सबै कुरा चित्त बुझ्या त कोही कुरा चाहिँ यस्तो सोध्ये अब म कस्तो भन्थेँ जस्तो लागेको छैन त्यस्तो के, के विवेचनात्मक उत्तर दिनुहोस् छोटो भयो कि अब धेरै बोल्न चाहिँ मलाई आउँदैन हो स्कुलमा पनि यस्तै हो अनि परीक्षा दिन त लामो लामो लाम उत्तर दिनुपर्छ होला नि त लेख्न त अब इङ्ग्लिसको जहाँ दिनुपर्छ इङ्लिस कस्तो छ नेपाली कस्तो छ नि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 सुबिन भन्नेछान्त हजुर म सुनाउँछु तिहार शीर्षकमा उपजाति छन्दमा सर लक्ष्मी पूजामा सब नै उज्यालो लक्ष्मी तिमीमै मनयो हरायो श्री लक्ष्मी माताै दयालु लक्ष्मी तिमी सुन्दर झन कृपाल खेलेर भैलो देउसी रमाई मिलेर पर्व सबले मनाई बनाइरहन्छु घर रङ्गी सङ्गी लगाई घुम्छु सुम तरंगी, दिदी र दादा सब नै मिलेर ठिका लगाई नगरी अबेर खुसी छुटीका रमाला लगाई जम्मा भई घुम्दा छु साथ बाधा सबै आओ खरमा फोरेर आशिष बढ्दै खुसी सा ठेर खाएर मिठा मसला रमेर अने कमाएनौ रमेर अनि कसरी आए आएका हुन् यस्ता शब्दहरू सोच्दै जाँदा अरूको किताबहरू पढ्दै जाँदा आउँछन् आउँछन् त्यसरी एउटा अङ्ग्रेजी भनाइ छ नि मर्निङ सोझ द डे के भनेको यसले बिहान भिया, बिहानमा राम्रो भयो भने दिन पनि राम्र राम्रो हुन्छ यदि बिहानमा नराम्रो भयो भने दिन पनि नराम्रो हुन्छ भनिन्छ हुने चिल्लो पात भन्ने नेपाली उखानै सुनि सुनिएको छ तपाईँलाई कोही कोहीले त्यसो भनेछन् आज म नि भनिदिउँ भनिदिउँ जस्तो लाग्यो तपाईँले भनी म के भन्न सक्छु र भन्ने भए भन्ने भए भनिदिनुहोस् नभने नि केही छैन होइन केही छैन कवि सुबिन रिमाल प्रशान्त आठ कक्षामा पढ्नुहुन्छ श्री शहीद जगत प्रकाश जङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तेह्र वर्षको हुनुभयो उहाँको एउटा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 अब पालो आयो सुबिन रिमाल प्रशान्तको भन्नुहुन्छ <laughs> अनि तपाईँले चाहिँ कविता पढ्ने <laughs> अनि मम्मीलाई फेरि अब पालो आयो सुमित्रा रिमालको भन्नुहुन्छ मम्मीले कविता पढ्ने रमाइलो हुँदो <laughs> रहेछ घरमा त कवि सम्मेलन चल्दो त अब मम्मीको साथीहरू पनि आउनुहुन्छ कुनै कुनै बेलामा त्यति बेला पनि गरिन्छ र हामी नुवाग नुवाकोटमा त्यो शब्द शिविर भनेको जस्तै पनि गरिन्छ महिनैपछि कुनै कुनै जिल्लामा गएर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 धन्यवाद मेरो कविताको शीर्षक रहेको छ भूकम्प हल्ला यो बढेर सहसा नासियो धन यो अनि घर झनै भत्केर हल्ला ढल्यो रूख ठुला ठुला जति सबै गरल्यामुङ गरी मान्छे लाई भयो दुखै दुख यहाँ भूकम्पले नसी यो पालन गो भूकम्परा हाम्रो भौतिक सम्पदा नि सबै बिग्रेर नै भसिरा कापछिन धरति यही बसेर सहसा भूकम्प ख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 देशै ढल्यो हे हरिदछौ अब भनी है के गरी, सकसले, अजै धेर छ रोज सिप नया नयाँ प्रकृतिका अन्य लमा देश छ भत्केका घरमा नया प्रण गरी खुशी गर्दै गर्दै उन्नत उन्नत अन्योल कविता सुनिरहि मलाई फ्याट दिमागमा के प्रश्न आयो थाहा प्रशान्त अङ्ग्रेजीमा लेख्नु भएको छ कि जस्तो लागेर सोधौं सोधौं लाग्यो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 एकल कविता वाचनबाट प्राविधिक साथी मनोज विष्ट र म अचुत घिमिरे कवि सुबिन रिमाल प्रशान्त तेह्र वर्षका बालकविसँगै विदा हुन्छ अर्को दिन फेरि भेटघाट हुनेछु